श्रोता सभा को राजनीति दल को, को, को बीच समय होने शीर्ष नेता सहमति राजनीति समिति का समेचक प्रचंडी परिषदी भेटे मक्सिंगम चुनाव कर चिनतिर जानु भएको छ तर राजनीति दलहरू भने संविधान सभाको निर्वाचनको तयारीको लागि जसरी जुट्नु पर्थ्यो त्यसरी जुट्न सकेका छैनन् र अहिलेको स्थितिमा चुनाव गराउनको लागि असन्तुष्ट पक्षलाई कसरी वार्तामा ल्याउने त्यसको लागि पनि कुनै गृह कार्य रणनीति दलहरूले बनाएका छैनन् तर नेपाली कङ्ग्रेसको सभापति सुशील कोइरालाले यही भाँडी बाँसमा अथवा क्लब नेपालको कार्यक्रममा उद्घोष गर्नु भएको थियो उपेन्द्र यादव र मोहन वैद्य किरणलाई पनि उच्चस्तरीय राजनीति समितिमा ल्याएर रा। चुनावमा उहाँहरूलाई पनि सहभागी गराउँछौँ भनेर उहाँले उद्घोष गर्नु भएको थियो तर पनि असन्तुष्ट पक्षहरूको भनाइ छ हामीलाई सरकारले वार्ताको निम्ति दिएको छैन भनेर उपेन्द्र यादवले उद्घोष गरिसक्नु भएको छ त्यसैले बाणी आज म ऋषि धमालाई विशेष वार्ता उपस्थित भएको छु हाम्रो बिचमा मधेसी जनात्कार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव हुनुहुन्छ उपेन्द्रजी उपेन्द्रजी कार्यक्रम स्वागत गर्न चाहन्छु र त्यसलाई सार्थक बनाउने व्यापक सहभागिता गराउने र संविधान सभालाई विगतको संविधान सभा जस्तो विफल नबनाउने कुराहरू छ भन्दाखेरि आधार हुने कुरामा धेरै कुराहरू तर पनि सरकारले तपाईँलाई वार्ताको लागि आग्रह गरेको छ तपाईँ वार्तामा बस्ने कि नबस्ने उपेन्द्रजी अब वार्ताको लागि आग्रह पत्रिकामा गरेको होला मिडियामा गरेको होला हामी समक्ष आधिकारिक रूपमा आग्रह आइसकेको छैन आएपछि हाम्रो पार्टीमा छलफल हुन्छ र छलफल भइसकेपछि हामी त्यसमा आफ्नो प्रतिक्रिया दिन्छौँ तर पनि मन्त्री परिषदले भन्नुभएको छ उपेन्द्रजी वार्तामा आउनुहोस् भनेर रिपोर्टर्स क्लब नेपालको वार्षिक उत्सवमा उहाँले उद्घोष गर्नुभएको थियो तपाईँलाई वार्तामा बोलाउनु भएको थियो अब अर्को वार्षिक उत्सवमा रिपोर्टर्स क्लबमा आउनुपर्ने हो कि वार्तामा पहिलो कुरा त के हो भने यो सरकारको हैसियत के हो किन भन्दाखेरि सरकारलाई निर्देशन गर्ने नियन्त्रण गर्ने माथि अर्को तिन दलीय संयन्त्र छ त्यो संयन्त्रले सरकार सुपर सरकार हो अनि यो सरकार मात्रै हो यो सरकारको क्षेत्राधिक शक्ति छ त्यो चाहिँ के छ भने सुपर सरकारको चाहिँ सरकार माथिको सरकारले सार्थक रूपले र एउटा हिजो गरेका गलती जुन तीन दलको सिन्डिकेटले गरेको गलतीलाई सच्याउने गरी मानसिक बनाएर अगाडि आउनुहोस् हामी अगाडि बढ्नु काङ्ग्रेस सभापतिले भनिसक्नु अब उहाँले त सिन्डिकेट बार बार चाहिँ हुँदैन भन्नुहुन्छ तर गर्नुहुन्छ त्यही सिन्डिकेटको काम अनि त्यही नै समस्या छ कथनी र करनी उस्ता उस्तै भइदिएको भए किन नेपाली जनताले यस्तो दुःख पाउँथ्यो त भनेपछि तपाईँ चुनाव विरुद्ध त होइन होइन उपेन्द्रजी हल्का चुनावको लागि हामी लडेका हौ तर निरथक चुनावको कुनै अर्थै छैन अनर्थ चुनावको कसैले भाग लिनु र नलिनु कुनै परिणाम नर्दैन तर पनि स्वीकार हुने गरी तयारी हुँदैछ तयारी हुने हो त्यही त हामीले खोजेको हो कि सबैलाई सहभागी बनाउने सबैलाई स्वीकार हुने र चुनाव पनि त्यो निरथक नहुने तर पनि अहिलेको स्थितिमा छ नि संविधान सभाको चुनावको विकल्प छैन हामीले पञ्चायत कालका पनि चुनाव देख्यौँ राजा गायनले गराएका चुनाव पनि देख्यौँ धेरै चुनाव देखिसकेका छौँ धेरै चुनावहरू देख्यौँ तर त्यस किसिमका चुनावहरू निरन्तर चुनावले परिणाम दिएन परिणाम दिने चुनाव गराउनु पर्छ भन्ने पक्षमा हामी उहाँहरूभन्दा बढी पोजिटिभ हामी चुनावको विरोधीमा होइन भने तर अहिले तपाईँ चुनावबाट भाग्दै हुन्छ उपेन्द्रजी होइन चुनावबाट भाग्य होइन विरोधी पनि होइन तर चुनाव चुनावका लागि मात्र चुनाव नभइकन चुनाव भनेको मुलुकको निकासका लागि भयो हुनु पर्दछ भन्ने कुरा त्यसलाई अझ व्यापक बनाउने त्यसलाई अझ पारदर्शी बनाउने अझ स्वतन्त्र बनाउने अझ निष्पक्ष बनाउने जस्ता कार्यहरू गर्नु पर्दछ भनिरहेछौँ यो भनेको अर्थ चुनाव हुनु नहुनु भनेको होइन चुनाव गराउनुपर्छ तर त्यो चुनाव चाहिँ व्यापकतामा आधारित सार्थक निर्वाचन हो जसले सार्थक निर्वाचन हुनको लागि कसैले के गर्नुपर्छ त अब पहिला कुरा त तिन चार दलले गरेको जुन गलती छ चैत्र वैशाख तिस गते र चैत्र एक गते आदेश भएको जारी गरेको आदेश राष्ट्र दिएर त्यसलाई सत्यसँग भएका गलतीहरूलाई सच्याउनु पर्छ फागुन चैत्र एक गते भएको त्यो सच्याएर एउटा सार्थ निर्वाचनमा जानुपर्छ सबै निर्वाचनमा भाग लिनुपर्छ निर्वाचन गराउनुपर्छ भनेर हामी लडेका हौ निर्वाचनको लागि चुनौतीहरू के कुरा वाने के कुरा के हो भनेदेखि अहिलेको चुनाव निर्वाचन पहिलो कुरा जुन राष्ट्रपतिबाट चैत्र गतिको आदेश भएको छ त्यो आदेश संविधान सम्मत छैन र त्यसले तथापि पनि त्यो आदेशले मधेसी र आदिवासी जनजाति दलित र महिलाको प्रतिनिधित्वलाई घटाउने कार्य गरेको छ अर्को कुरा के हो भने जनसङ्ख्याका आधारमा निर्वाचन क्षेत्र निर्धारण गर्ने कार्यलाई हटाइएको छ अर्को कुरा के हो भन्दाखेरि अब निर्वाचन क्षेत्र निर्धारण कसरी गर्ने उपेन्द्रजी गर्ने जनसङ्ख्या जनगणनाको रिपोर्ट पढ्नुपर्छ दुई हजार अडसठीको आधारमा जनसङ्ख्या तर पनि दलहरूको बिचमा सहमति हुनु पर्यो त्यसको लागि समय हुनु पर्यो निर्वाचन आयोगले सरकारले तयारी गर्नु पर्यो त एक सप्ताह पनि लाग्दैन समय क्षेत्र पुननिर्धारण गरेर त असारमै चुनाव हुन सक्छ तो तो तयार अब चुनावका लागि सबैलाई तयार हुने वातावरण बनाउनु पर्छ यथास्थितिको चुनावको अर्थ छैन कसले लिने नलिने कुनै मात्र हुँदैन वातावरण नि होइन र वातावरण बन्दैछ कि बिग्रदैछ त्यो परिणाममा देखाउँछ तपाईँलाई के लाग्छ अहिले चाहिँ मलाई के लाग्छ भने तिन दलले हट नत्याग्ने हो भने र पनि चुनाव सम्भव छैन तिन दलले के गर्दाखेरि चुनाव हुन सक्छ त्यही अघि मैले त्यही कुरा दोहोऱ्याउन चाहन्छु के अरे तपाईँको फाल्गुन तिस गते गरेको गलत सहमति र त्यसका आधारमा चैत्र एक गते जारी भएको आदेशमा व्यापक चाहिँ के छ पर्छ हटाउनु पर्छ भनिराखेका त छैनौ नि तर यति मात्र हाम्रो भनाइ के हो भने एउटै व्यक्ति कार्यपालिकाको प्रमुख र न्यायपालिकाको प्रमुख रहनु न्यायालय स्वतन्त्र न्यायालयको हिसाबले र यतापट्टि लोकतन्त्रको हिसाबले उपयुक्त हुँदैन त्यस कारणले एउटा पद छोड्नुपर्छ भने अब तर न्यायाधीश चाहिँ के छ भने अब सरकार फेर्नुपर्छ अर्को सरकार बनाउनु पर्छ भन्ने कुरा त हामीले गरिरहेको छैनौँ सु मलाई एउटा जाँदा जाँदा तपाईँले के बताइदिनुहोस् भने लाखौँ नेपाली जनताको क्या नयाँ वर्ष सुरु भएको छ क्या जनताको चाहना के छ भन्दाखेरि संविधान सभाको निर्वाचनबाट नयाँ संविधान बनोस् भन्ने नेपाली जनताको चाहना छ उपेन्द्रजी तपाईँलाई के लाग्छ अब नेपालमा हिजो पनि हिजो हिजो पनि नेपाली जनताको चाहना संविधान संविधान बना वर्ष जाँदा पनि बनोस् तर नेपाली नेताहरूको के चाहना हो र नेपाली नेताहरूले के चाहन्छ त्यो कुरा नै जनताले बुझ्न सकिरहेको छैन त्यसलाई पनि तिन दलको कुरा त नेता हो निजी तिन दल हो त यहाँ त सिन्डिकेट त्यो सिन्डिकेटले संविधान बन्न दिएन भोलि दिन्छ कि दिँदैन भन्ने कुरा भोलि पनि सुनिश्चित हुनुपर्छ भोलिको संविधान सभाबाट संविधान भन्ने भने सुनिश्चितता जनताले खोजेको खो छ जनताले राहत खोजेको छ जनताले जा। चाहिँ के छ भन्दाखेरि स्थिरता खोजेको छ जनताले जा। स्थानीय निकायदेखि सेन्टरसम्मको इलेक्सन खोजेको छ जनताले जा। लोक जनताले लोकल डेमोक्रेसी खोजेको छ तपाईँले छ नि कसैलाई दोष दिएर उम्कन त सक्नुहुन्न नि अब दोष भन्दा पनि के हो भन्दाखेरि जसको सहमति र शक्तिबाट संविधान सभा हिजो समाप्त भयो तिनले त्यसको दायित्व बोक्नुपर्छ हाम्रो भागमा परेका हामी पनि बोक्छौ तर के हो भन्दाखेरि त्यसको मूल दोषी को हो त भन्ने कुरा स्पष्ट छ नि प्रचण्डजी अहिले चिनमा हुनुहुन्छ तपाईँ पनि पूर्व परराष्ट्र हो यो देशको प्रचण्डको चिन भएको छ भनेर मलाई भन्नुभएको थियो निष्पक्ष निर्वाचन गर गराउन चिन्द भारत गइराख्नु पर्दैन चुनाव गराउन नेपाल चाहने हो भनेदेखि चाहिँ तर पनि चिन्दै भारतको लागि तपाईँलाई के लाग्छ नेपालको राजनेताहरूले देखाउन सक्ला चुनाव गरेर अन्तर्राष्ट्रिय शक्तिहरूले पनि नेपालमा शान्ति स्थिरता र संविधान बनाउनमा बुझिरहेका छन् तर पनि हाम्रा चिनलाई नेपाली नेताहरूको बोलीको ठ्यान छैन भनेर कन्भिन्स हुने कि काम गर्न सक्दैन भन्ने कन्भिन्स हुने कि अर्काको अर्काको इसारामा हिँड्छ भने नेपाल आफ्नो ने अरूलाई आफ्नो खुट्टा दौरसँग आफ्नो जमिन लगाड्न सक्नुपर्छ अनि मात्रै अरू कन्भिन्स हुन्छ उपेन्द्रजी प्रचण्डले चिनबाट के ल्याउनु होला तपाईँले अनुमान गर्नु भएको छ अनुमान प्रचण्डजीलाई पनि छैन होला किन छैन चिनलाई बुझ्नु भएको छैन बुझेर चिनले पनि बुझाएका कि चिनले कसरी बुझेको छ प्रचण्डलाई चिनले पनि प्रचण्डलाई बुझाएको छन् त्यहाँ पनि नेपाल बुझ्ने धेरै मानिसहरू छ ने चिनले नेपालमा शान्ति स्थिरता र दिएर विकास चाहेको छ शान्ति स्थिरता र विकासको लागि चिनले सबैभन्दा नेपाललाई सहयोग गर्दै आएको छ गरिरहन्छ त्यही हो चिनबाट लिएर आउने कुरा तर राजनीतिमा चिनको चासो बढेको छ भनेर भनिन्छ नै पछिल्लो समय हो नेपालको आन्तरिक राजनीतिमा चिनको चिनले तर पनि नेपालको राजनेताहरूलाई पछिल्लो समय भेट्ने कुराकानी गर्ने नेपालमा जुन छ नि राजनीति स्थायित्वको लागि केही मात्रामा छ नि चिनको चासो जिज्ञासा र सक्रियता त बढेन हो उपेन्द्रजी अब यो के हो भन्दाखेरि नेपाल र चिन दुइटा असल छिमेकी मुलुक हो छिमेकीका नाताले पनि नेपालमा शान्ति होस् स्थिरता होस् भन्न चाहनु स्वाभाविकै हो तर मलाई जहाँसम्म थाहा छ चिनले अर्काको आन्तरिक राजनीतिक मामलामा हस्तक्षेप गर्ने र अरूलाई हराउने तपाईँको भनाइ अनुसार भारतलाई चाहिँ राजनीतिक रूपमा आन्तरिक रूपमा नेपालमा हस्तक्षेप गरेको छ चिनले गरेको छैन भन्नु खोज्नु भएको अहिले भारत यसो भने होइन मैले चिनको कुरा गरिरहेको छु चिनको नीति चाहिँ अर्काको आन्तरिक मामलामा हस्तक्षेप गर्ने खालको देखिँदैन उनको जुन पञ्चशील समय गरेको छ भनेर भन्छन् मान्छेहरू अब त्यो गरेका छन् भने ती मान्छेले भनेको त्यस्तो किसिमको जानकारी छैन उपेन्द्रजी उसो भाइ जाँदा जाँदै चुनावमा चाहिँ भाग लिइस है संविधान सभाको निर्वाचनको विकल्प छैन त्यसको लागि तिन दलको सिन्डिकेटलाई बुद्धि फिरोस् ताकि सबैले चुनाव भाग लिने वातावरण बनोस् थ्याङ्क यू सो मच उपेन्द्रजी हामीलाई समय दिनुभयो यहाँलाई म धेरै धेरै धन्यवाद दिन चाहन्छु धेरै धन्यवाद भन्थ्यो मदेशी जनता फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव आदानी श्रोताहरू दलहरूको बिचमा सहमति भएर संविधान सभाको निर्वाचन हुँदैछ मागसिरमा करिब करिब सरकार मिति तोक्नको लागि अग्रसर भएको छ मिति सरकारले कहिले तोक्छ कसरी संविधान सभाको निर्वाचन सबैलाई सहभागिताको साथ अथवा सबैको सहभागितामा कसरी हुन्छ त्यसबारेमा हामी फेरि पनि बहस गर्दैछौँ बाँडी बसकोमा केही समय विश्राम छु पुनः आउनेछु तपाईँहरू कहीँ विशेष अन्तर्ता लिएर आउँदैछु भन्ने जस्ता छ घर घरमा सानो छ नेपालीको विश्वासतिलो जस्ता पाता यो ठुला छ रङ्गी जस्ता पाता हो यो नव वर्ष दुई सत्तरी सालको पावन अवसरमा हाम्रा सम्पूर्ण ग्राहक वर्गहरू आफन्तजन तथा शुभचिन्तकहरूमा हार्दिक मङ्गलमय शुभकामना अर्पण गर्दछौँ श्रयदीप अर्ग्यानिक फिस रेस्टुरेन्ट प्रोप्राइटर सन्दीप थापा मोबाइल अन्ठानब्बे चार पचास चौबिस दुई सय हामी कहाँ सम्पूर्ण खाजा नास्ताको राम्रो व्यवस्था रहेको छ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 नव वर्ष दुई सत्तरी सालको पावन अवसरमा हाम्रा सम्पूर्ण ग्राहक वर्ग आफन्तजन तथा शुभचिन्तकहरूमा हार्दिक मङ्गलमय शुभकामना अर्पण गर्दछौ सुसेन्टर सु खैरहनी छ पुरानो प्रसाद चौधरी मेडिकल अगाडि प्रोपाइटर सुमबहादुर पुर्कुटी मोबाइल अन्ठानब्बे शून्य एकहत्तर नव वर्ष दुई सालको पावन अवसरमा हाम्रा सम्पूर्ण ग्राहक वर्गहरू आफन्तजन तथा शुभ चिन्तकहरूमा हार्दिक मङ्गलमय शुभकामनायर्स रत्नगर एक हरिहर नजिक प्रोप्राइटर रामकुमार श्रेष्ठ फोन शून्य छपन्न पाँच साठी दुई नब्बे मोबाइल अन्ठानब्बे पाँच पचास बैसठी आठ सय चौरात्तर हामी कहाँ वासिङ गिटी बालुवा रोडा ढुङ्गा ग्राभेल इट्टा माटोका साथै ट्राक्टर ट्रिप र भाडामा चाहिएमा सदैव सम्झनुहोस् श्रेष्ठ सप्लायर्स देखिएको छ संविधान सभाको निर्वाचन मिरमा गराउनको लागि सबै दलहरू सहमतिको निकटेका छन् र अब निर्वाचन आयोग र सरकारले पनि संविधान सभाको मृति तोक्नको लागि अहिलेको स्थितिमा वातावरण निर्माण गरिरहेको छ तर पनि संविधान सभाको निर्वाचन अझै पनि फेरि पनि के मक्सिरमै हुन सक्छ त्यो सम्भावना छ कि छैन अथवा चुनाव हुनको लागि के के गर्नुपर्छ हाम्रो बिचमा हुन्छ राष्ट्रिय जनशक्ति पार्टीका सदस्य डाक्टर प्रकाश चन्द्र लोगोनी डक्टर साहबलाई कार्यक्रम स्वागत गर्न चाहन्छु साँच्ची के संविधान सभाको निर्वाचन अब त हुने भयो नि होइन यो बाघहरू अहिलेको विकल्प देखिएको छैन अब शङ्का उपसङ्ख्या केही छ शङ्का उपसङ्का त अहिलेसम्मको यो, यो चार दलीय सिन्डिकेटको व्यवहार हेर्दा हरेक कुरामा शङ्का गर्नुपर्ने स्थिति छ चा। चार दललाई मात्र तपाईँले किन गाली गरिरहनुहुन्छ किनभने उहाँहरूले नै सबै कुरा हामी नै हामी नै हो भनेर अब भन्नुहुन्छ अघि संयन्त्रमै भनेर भन्नुहोस् यो संयन्त्र भने नै एक त्यही हो यो गैर संवैधानिक शक्ति केन्द्र हो तर पनियन्त्र भएको छ नि चार दलका शीर्ष नेताहरूले काङ्ग्रेसको विश्लेषण गरेर गत्यारोध अन्त्य गर्नको लागि तयन्त्रको लागि यो सरकारलाई उहाँहरूले आफ्नो तरिकाले चाहिँ तपाईँको सहयोग गरे भइहाल्छ यसलाई चारवटा दलको हामी संयन्त्रसम्म त्यसको चेयरम्यानसिप पनि रोटेट गर्ने भनेर चेयरम्यानसिप पनि घुमाउने चेयरमेनसिप राखेर चाहिँ तपाईँ यो भागभन्डा गर्ने चाहिँ जुन नीति देखिएको छ नि अहिले यो चाहिँ तपाईँको यो बेसिक हो यो गैरसंवैधानिक हो यो पहिले पहिले भन्दै गर्दै भूमिगत गिरोह भनेको यो सभागत गिरोह हो यो त्यस यसको आवश्यकता छैन सरकारलाई जिम्मेवारी दिएको चुनाव गर्ने भनेर भनेर यो प्रतिबद्धता कायम गरेर त्यसलाई अगाडि लैजानुपर्छ मङ्सिरमा चुनाव गर्नुपर्छ यो संयन्त्र संयन्त्र भन्ने कुरालाई सबै यो खारेज गरिदिनुपर्छ पार्टीहरूले आफ्नो आफ्नो तरिकाले उहाँलाई सल्लाह दिने काम आफू आफूले गरे हुन्छ यो चारजनाले चाहिँ हैकम राखेर ल तँ यसो गर तँ यसो गर भनेर चाहिँ एक किसिमले चाहिँ खेलराज रेमीको कानमा चढेर चाहिँ आफ्नो चाहिँ आकाङ्क्षाहरू पूर्ति गर्ने आफ्नो सत्ता आकाङ्क्षा पूर्ति गर्ने आफ्ना नियुक्तिका आकाङ्क्षा पूर्ति गर्ने आफ्ना क्रियाकलाप जे जे इच्छा गरेको त्यो कुरा पूर्ति गर्ने जुन जुन किसिमको मेलो देखिएको छ नि त्यो बेसिक हो डक्टर लोनी तपाईँहरू छ नि जहिले पनि छ नि खालि विरोधको मात्रै कुरा गर्नुहुन्छ क्या एउटा सहमतिको कुरा, कुरा गरौँ सकारात्मक सोच राखेर अगाडि बढौँ डक्टर लोनी नेपाली ने राजनीतिमा ने हामीले त सकारात्मकै कुरा गरे हामीले त के भनेको थियौँ भने तपाईँको चाहिँ पार्टीहरूकै सरकार बन्नुपर्छ भनेर हामीले भनेको थियौँ त्यो पार्टीहरूको नेतृत्वमा पार्टीहरूको जसले यो देशलाई हाँट्छु भनेर आएका छन् जसले यो देशलाई यो अगाडि लैजान्छु भनेर आएका छन् तिनीहरूले सहमति गर्न सक्ने हो भने अरू कुरा गर्न सक्छन् एकतित्व स्वीकार गर्न सक्ने अवस्था नै थिएन नि डाक्टर उनीहरू उनीहरू असफल भए आफ्नो काम पनि गर्न नसक्ने अनि जसलाई काम गर्ने भनेर ल्याएको छ भनेर किन पर्दैन तपाईँ किन विरोधको कुरा गरिरहनु भएको छ किन पर्दैन भन्ने कुरा किन पर्दैन अहिलेको स्थितिमा छ नि यो सरकारलाई सहयोग गर्नको लागि समर्थन गर्नको लागि चाहिएन संयन्त्र होइन त्यो त्यो संयन्त्रको सट्टा आफू आफूले गरेर कुरा गरे भइहाल्छन् संयन्त्रको नाउँबाट संयन्त्रको नाउँबाट यो सरकारलाई एक किसिमले घोडा चढेर यो सरकारलाई एक किसिमले नोकरको रूपमा देखाउने यो सरकारलाई एक किसिमले आफ्नो चाहिँ आफ्नो चाहिँ हतियारको रूपमा देखाउने ऊ बाबुरामजीले भनिसक्नु भएको छ अस्ति नै सरकार चाहिँ खेले राजा एकदमित हो तापी आफ्नो हातमा छ भनेर ताल तात्पर्य हाम्रो आत्मासँग मदर चाहिँ यो सरकारलाई कसरी साँचो दलहरुको हातमा छ कसरी छ सरकारले एक किसिमले चार दलको हतियारको रूपमा देखाउन जुन प्रयास भएको त्यसैको विरोध गरे हामीले डाक्टर लोनी खिराज एक मिनेट पुछु न भएको छैन होला रामुलुकलाई त्यो दलका नेताहरुले भनेको कुरा हामीले मान्नु होला र तपाईलाई विश्वास छ खिराज एक मिनेट के बुन्द भएको छ कि बुन्दबास छैन भन्ने कुरा तपाई खिराज लेग नि सित गरेर सोध्नुहोस् मैले सोधेको छु कुराकानी गरेको छु डाक्टर लोनी हो त्यसो भए उहाँलाई सोध्नुज जसमा मैले मेरो दृष्टिकोणले कुरा भन्ने कुरा छ यो अहिलेको सरकारलाई जब तपाईँले चुनाव गर्ने भनेर भन्नुहुन्छ भने त्यो अध्यक्ष भन्नुपर्ने काम पनि छैन प्रधानमन्त्री नै भने हुन्थ्यो प्रधानमन्त्री बनाएर उहाँलाई जिम्मा दिएर ल तपाईँले चलाएर चुनाव गराउनु भनेर जिम्मा दिने किन नदिने त्यसमाथि अनेक व्यवधान किन हाल्ने अनेक अनेक त्यसमाथि पनि फेरि घोडा चढ्ने किन कोसिस गर्ने यो ठिक भएन भनेपछि तपाईँ पनि खिल्लादेखिलाई शक्तिशाली बनाउनुपर्छ भन्ने पक्षमा हुनुहुन्छ होइन जुन कामको लागि उहाँलाई जिम्मा दिएको छ नि जसलाई जे जिम्मा दिएको छ नि हामीले त विरोध गरेको त भने के भयो प्रक्रियाबाट बनाइयो पार्टीले असहमति जनाएकै छ उहाँ भइसकेपछि पनि चुनाव अहिलेको अवस्थामा आवश्यक भएको सम्झेको हुनाले त्यो प्रक्रियामा हाम्रो असहमति हुँदाहुँदै पनि उहाँलाई अहिले आए अब चुनाव गर्ने समयसम्मको लागि उहाँलाई चाहिँ पूर्ण रूपमा उहाँलाई स्वतन्त्रता दिएर विधिपूर्वक उहाँलाई चुनाव गर्ने अधिकार दिनुपर्छ त्यसमा कोही माथि बसेर फेरि हैकम बसेर चाहिँ आत्मा सरकार भने खाली मुलुकै चाहेको छ होइन संविधान सभाको निर्वाचन आर्थिक सम्पन्न नेपाल होइन साँच्चै विकास नेपालको परिकल्पना गरौँ नयाँ वर्ष सँगसँगै क्या सोच भनेको के भने मङ्सिरमा चुनाव गर्ने र चुनाव गर्न भनेर जसलाई तपाईँले जिम्मा दिनुभएको त्यसलाई चुनाव काम गर्ने पूर्ण अधिकार दिने त्यसमाथि हैकम लगाउनु नखोज्ने त्यो सकारात्मक सोच भनेको अहिलेको माओवादी प्रचण्डले कसरी हेर्नु भएको छ कुनै पार्टीको नेता मित्र राष्ट्रका राजनीतिक तहका व्यक्तिहरूसित कुराकानी गरेर सर सल्लाह गर्नु यो राम्रो कुरा हो यसमा त कुनै आउँदैन तपाईँ पूर्व पराष्ट्र मन्त्री पनि हुनुहुन्छ चिनबाट छ नि प्रचण्डले के लिएर आउनु होला त्यो सलाई सोधिसकेको थिए अन्त लिइसकेको छ चिनले नेपालको राजनीतिमा जुन छ नि हस्तक्षेप गर्दैन राजनीति स्थायित्वको लागि नेपालको विकासको लागि चिनले जहिले पनि सहयोग गरेको छ यसपटक झन् बढी सहयोग गर्छ भन्नुभएको छ उहाँले र संविधान सभाको निर्वाचनलाई सफल बनाउनको लागि चिनको पनि महत्त्वपूर्ण भूमिका हुन्छ भनेर उहाँले सङ्केत गर्नुभएको तपाईँको चिन भारत दुइटै हाम्रा दुईटा छिमेकी देशहरू हुन् दुइटै देशहरूसित हाम्रो सम्बन्ध राम्रो हुनुपर्छ र यसको लागि हाम्रा विभिन्न पार्टीका नेताहरू विभिन्न देशहरूमा गएर उनीहरूका नेताहरूसित छलफल गर्ने भनेको कुरो राम्रो कुरा हो यो सकारात्मक कुरा हो यसलाई कुनै कुराले पनि नकारात्मक दृष्टिकोणले हेर्नु हुँदैन दुईटै देशहरूको स्वार्थ के छ भने नेपाल एउटा बलियो प्रजातान्त्रिक देश होस् नेपालमा एउटा राज्य व्यवस्था बलियो होस् जसले गर्दाखेरि उनीहरू दुइटैको बिचको उनीहरूको उनीहरूको उनीहरूको राष्ट्रिय स्वार्थलाई नेपालले त्यसप्रति संवेदनशील भएर नेपालको परराष्ट्र नीति र नेपाल, नेपाल राज्यले काम गर्न सकोस् भन्ने जुन उनीहरूको स्वार्थ छ त्यो हाम्रो राष्ट्रिय स्वार्थको परिवेश हो पनि ठिक छ हाम्रो राष्ट्रिय स्वार्थको विपरीत छैन त्यसकारण यी भ्रमणहरू चाहिँ राम्रा हुन् तर यो भ्रमणमा गएर जुन किसिमबाट प्रचण्डजीले अब आर्थिक आर्थिक कुराकानी गर्न जान्छु भनेर भन्नुभएको छ नि त्यो चाहिँ मैले बुझाएको छैन किनभने उहाँ नेपाल सरकारको तर्फबाट गइराख्नु भएको छैन आर्थिक कुरा गर्ने भनेको नेपाल सरकारले हो मैले त भन्नुभएको छ नेपाल सरकारको पनि समर्थन छ यो भ्रमणलाई भनेर भन्नुभएको छ सरकार कि सबैको समर्थन छ नि भोलि खेर उहाँ अमेरिका जानु अथवा युरोप जा, जानु अथवा जहाँ जानुहुन्छ कुनै पार्टीको नेता गयो भने त्यसलाई गलत भनेर कसले भन्छ तपाईँको सबैको समर्थन छ नि तर के भने उहाँ सरकार सरकारको हैसियतबाट जानुभएको प्रचण्डजीले मेरो अन्तर्वार्तामा के भन्नुभएको थियो भने औपचारिक रूपमै यो नेपाल सरकारको पनि भ्रमण हुन सक्छ भने सङ्केत गर्नु भएको थियो डक्टर सरकारको भ्रमण हो भने नेपाल सरकारको तर्फबाट उहाँ जानु पर्थ्यो उहाँ पार्टीको तर्फबाट जानुभएको छ सबैको समर्थन छ को को नेपाल नेपाल जानु नेताको तर्फबाट सरकारको प्रधानमन्त्रीको रूपमा कसले बेफाइदा हुन्छ भनेर भनिरहेको छु तपाईँ खालि नै गर्नुहुन्छ म त सकारात्मक कुरा तपाईँलाई भनिरहेको छु डाक्टर होइन मैले लिएको अन्तर्सँग सुन्नु भएको छ हेर्नु भएको छ पढ्नु पनि छलङ्ग्न पारिदिनुहोस् भनेर नेपाली जनतालाई बताइदिनुहोस् भनेर किन नेताहरूले जहिले पनि विरोध मात्रै गर्छन् क्या कालले विरोध गर्यो अहिले त म समर्थनै गरिराखेको छु बाबा प्रचण्डजीको समर्थन तपाईँ गर्नुहुन्छ प्रचण्डजीको समर्थन होइन ने। नेताहरूले नेपालका राजनीतिक नेताहरूले नेपालको राष्ट्रिय हितलाई मध्यनजर राखेर रा। नेपालको राष्ट्रिय स्वाधीनता स्वतन्त्रता र नेपालमा प्रजातन्त्रको लक्ष्यलाई मध्यनजर राखेर रा। विदेशी मित्र राष्ट्रहरूका नेताहरूसित गर्ने छलफल त्यो जहिले पनि त्यसलाई चाहिँ राम्रो हो भनेर भनेको सरकारले गर्छ धानी तपाईँको संविधान संविधान चाहिँ हलोदेखि के के हाइड्रोसम्म होला धानदेखि संविधान होला अलिक नारा होला तर यो चाहिँ नेपाल सरकारको एजेन्डा के, के हो त कुन प्रोजेक्टलाई लिएर जानुभएको कुन एरियामा लिएर जानुभएको कुन क्षेत्रमा लिएर जानुभएको त खालि गफै कुरा हो यो चाहिँ गफको कुरा हो अघि तर जहाँसम्म भेट गरेर रा, मित्र राष्ट्रहरूसित एक्लै अर्कालाई बुझ्ने र बुझाउने कुरा चाहिँ राम्रो कुरा हो Sure, Loni, दे Allah, तम्हें। <laughs> तम्हें लोनी, समय दिन हिजी शुभकामना डक्टर लोनीति पार्टीका सह अध्यक्ष प्रकाश चन्द्र लोनी आदरणीय श्रोताहरू दलहरूको बिचमा पनि सहमति भएको छ मुलुकमा संविधान सभाको निर्वाचनको एउटा माहौल बन्दैछ यो माहोललाई राष्ट्रिय एजेन्डा बनाएर संविधान सभाको निर्वाचनमा प्रमुख दल सबै राजनीति दल होमिनुको विकल्प छैन अब त्यसको लागि सरकारले निर्वाचन आयोगले राजनीति दलहरूले कसरी चुनावलाई निष्पक्ष बनाउने धाँधित बनाउने र सबैले स्वीकार हुने गरी साँच के सबलास में सफाई कराने करी कसरी निर्वाचन संपन्न कराने ते बारे में सब को ध्यान जान जरूरी आज को कार्यक्रम प्रावधिक मित्र पमन धीरे धीरे धन्यवाद दीद मीधामला बितावन चाहूँ